नमस्कार साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर सधैँ जसो साथी सुजन श्रेष्ठको साथ म कृपा सिगदेल उपस्थित भएकी छु हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अंकमा हामीले नेचर भर्सेस नर्चर र इटिङ डिसअर्डरको बारेमा कुरा गऱ्यौँ र नियमित साइक विज्ञान टिप पनि दियौँ आज भने महिनाको दोस्रो शनिबार अर्थात् तपाईँलाई थाहै छ आज कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ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 मनोजिज्ञासा एट साइक विज्ञान डट कममा पठाउनु पर्नेछ र साथै आजको अङ्कमा हामी बाल देखा पर्ने एउटा मानसिक समस्या जसलाई एडिएसटी एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भनिन्छ त्यसको बारेमा कुरा पनि गर्छौँ त्यसका लागि आज हामीसँग कान्ति बाल अस्पताल र रिदम न्युरो साइकाट्रिक हस्पिटलमा कार्यरत क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा स्टुडियोमा हुनुहुन्छ उहाँ लामो समयदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहनु भएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ स्वागत छ तपाईँलाई कार्यक्रम मनोजिज्ञासामा धन्यवाद यहाँलाई हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न हजुर नमस्कार म अघि साथीले भनिसक्नु भएको छ म नर्मदा देवकोटा म कान्ति बाल अस्पतालमा एज ए क्लिनिकल साइकोलोजिस्ट काम गरिराखेको छु र मेरो पार्ट टाइम काम भनेको चाहिँ रिदम न्युरो साइकेट्री हस्पिटलमा छ हजुर नर्मदाजी यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाटाहरूमा समयले भ्याएसम्म कुरा गर्छौँ र आज हामीले साथीहरूको मनोजिज्ञासासँगै बालबालिकामा देखिने, नैडिएचडी जुन तपाईँले गरिराख्नु भएको पिएचडीको एउटा विषय नै छ त्यसमा केन्द्रित भएर कुरा गर्छौँ अब विषयवस्तुतर्फ प्रवेश गरौं तपाई लामो समयदेखि विशेष त बालबालिकाको मानसिक क्षेत्रमा काम गरिरहनु भएको छ अहिलेसम्म आउँदा तपाईँको अनुभव कस्तो रह्यो जुन हाम्रो समाजमा छ बालबालिकाहरूमा पनि मानसिक समस्या हुन्छ भन्ने तर हामीले अहिले जुन कार्य गरिराखेका छौँ मानसिक रोगहरूको बारेमा होइन मानसिक समस्याहरूको बारेमा बच्चाहरूसँग डिल गरिराखेका छौँ यसले गर्दाखेरि चाहिँ यो जुन अभिभावकहरूलाई चाहिँ बच्चाहरूमा पनि मानसिक समस्या हुन्छ है उनीहरूको लेभलको तनावहरू हुन्छ उनीहरूको लेभलको मानसिक समस्याहरू चाहिँ हुन्छ ठुलो मान्छेहरूमा जस्तो मानसिक समस्याहरू देखिरहेको राखेको छ त्यस्तै मानसिक समस्याहरू बच्चामा पनि हुनसक्छ भन्ने चाहिँ मेरो अहिलेसम्मको एक्सपिरियन्सले चाहिँ देखाएको छ जुन कुरा चाहिँ म हजुरहरूलाई अभिभावकहरूलाई चाहिँ सेयर गर्न चाहन्छु हजुर भनेपछि चेतना चाहिँ अलिकति कम देखियो हजुर हजुर अब बालबालिकामा कस्ता मानसिक समस्या बढी देखिएको पाइयो मैं अगली भनिख बाल बालिका में बच्चा बाल बालिक में भी ठूल मंज मानसिक समस्या देखी खाली ते प्रस्तुत करने तरीका कई फरक हो तर एट खाले रोग बच्चा लग् हजार कुछ नामदी चाहूँ कि हजुर नामहरू नै भन्नुपर्दा अहिले जुन मैले कान्तिमा काम गरिराखेको छु बालबालिकाहरूसँग काम गरिराख्दाखेरि चाहिँ धेरै भनेको चाहिँ हाम्रो यो तनावको समस्या एन्जाइटी डिसअर्डर भन्छौँ बच्चाहरूमा चाहिँ धेरै चाहिँ एन्जाइटी डिजर्डरको केसहरू छ एन्जाइटी डिजर्डरमा जस्तै स्कुलफोभियाको केसहरू छ यस्तो खालको केसहरू बढी छ भने त्यो सँगसँगै अर्को हाम्रो यो कन्भर्सन डिसअर्डर भन्ने छ यो जुन हामीले जनमानसमा चाहिँ अलिक हिस्टेरिया भनेर गलत धारणाहरू पनि भनिन्छ अन्त त्यसको नाम चाहिँ यो जुन छोप्ने रोग जो छोप्ने रोगको भनेको एउटा अर्ग्यानिक डिसअर्डर नभएर साइकोलोजिकल तरिकाले पनि बच्चाहरू चाहिँ बेहोस हुने गर्छ त्यो चाहिँ कन्भर्जन भनेको सेकेन्ड त्योभन्दा बढी हामीले पाएको छौँ एउटा तनावको रोग भने मैले अर्को यो छोप्ने छोप्ने रोग चाहिँ जुन छारे नभएर तनावले गर्दाखेरि चाहिँ छोप्ने त्यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ कन्भर्जन डिसअर्डर भन्छौँ त्यो त्यो पनि मेन छ त्यस्तै गरेर जुन आजको हामीले कुरा गर्न लागि राखेका यो एडिएसडी भन्ने समस्या पनि एकदमै छ बच्चाहरूमा अनि त्यो बाहेक चाइल्डहुड डिप्रेसन भन्ने बच्चाहरूमा जुन दिग्धारीपनको रोग त्यो पनि बच्चाहरूमा पाइएको छ त्यो सँगसँगै चाहिँ अलिकति थोरै तर पनि अरू ठुलो खालको मानसिक समस्या जस्तै हामी साइकोटिकहरू भन्छौँ त्यो खालको मानसिक समस्याहरू पनि बच्चाहरूमा पाइन्छ हजुर अब यही प्रश्नमा जोड्दाखेरि चाहिँ आम मानिसको मानसिक रोगप्रतिको बुझाइमा तपाईँले कतिको भ्रम अथवा मिथ्या बुझाइ पाउनुभयो हजुर मिथ्या नै छ यो आम जनमानसमा चाहिँ बच्चाहरूमा चाहिँ मानसिक समस्या कसरी भयो ठुलो मान्छे तनाव लिन्छ उनीहरूलाई चाहिँ के तनाव हुन्छ र बिरामी हुन्छ उनीहरूलाई के मानसिक समस्या हुन्छ भन्ने एउटा भयो अर्को भनेको यो भूत प्रेतले गर्दाखेरि हो अर्को भयो अनि जब डायग्नोसिस भइसक्छ आमा बाबुहरूले चाहिँ हाम्रो गलतले हामीले पूर्व जन्ममा गरेको पापहरूले गर्दाखेरि चाहिँ मेरो बच्चाहरूमा चाहिँ यस्तो भयो भन्ने यी खालका गलत धारणाहरू चाहिँ मैले पाएको छु हजुर अब ती भ्रमहरूलाई चाहिँ कसरी चिर्न चाहनुहुन्छ हजुर यी भ्रमहरूलाई चिर्नको लागि चाहिँ पहिलो कुरा भनेको कु चाहिँ बच्चाहरूमा पनि मानसिक समस्या हुनसक्छ है ठुलो मान्छेहरूमा जस्तै भन्नु पऱ्यो जुन चाहिँ यो भूत प्रेतको कारणले नभइकन का शरीरमा नै उनीहरूको शरीरमा नै केही जुन केमिकल लेभलमा नै गडबडी भएको हुनसक्छ त्यो अर्को कारण हुनसक्छ र अनि यो तपाईँहरूले गरेको पूर्व को पाप नभइकन उनीहरूको चाहिँ यो शारीरिक बनावट होइन जुन हाम्रो जेनेटिक हुन्छ पुस्तौँ पुस्तादेखि पुस्ता आएको हुनसक्छ त्यो भयो र समस्यालाई कसरी समाधान गर्न सक्ने त्यो राइट तरिकाहरू चाहिँ बच्चाहरूले सिक्न नपाएको अवस्था र जस्तै बाबुआमाहरूसँग उनीहरू सजिलै एट्याच भएर बस्न नपाएको अवस्था जस्तै होस्टेल रा राख्नुपर्ने बाध्यता अथवा छुट्याएर राख्नुपर्ने बाध्यताहरू यस्तो जुन एकाडेमिक प्रेसर हुन्छ होइन उनीहरूको सिटी नभ्याउने खालको एकाडेमिक पढाइको प्रेसरहरू हुनु हुनसक्छ यस्ता एस्ता खालको तनावहरू चाहिँ बच्चाहरूलाई पनि हुनसक्छ त्यसले गर्दाखेरि हो भन्न चाहन्छु हजुर हामी यो एपिसोडमा साथीको मनोजिज्ञासा पनि लिन्छौँ र हामीलाई धेरै जिज्ञासाहरू आएका छन् हामीले आएको पहिलो जिज्ञासा यस प्रकार रहेको छ मलाई मानसिक तनाव हुन्छ र मानसिक सन्तुलन गुमाउने हो कि भन्ने डर लाग्छ कहिलेकाहीँ मैले के गर्नुपर्छ होला उहाँको जिज्ञासाको सम्बोधन कसरी गर्नुहुन्छ जस्तै साथीले भन्नुभयो मानसिक तनाव हुन्छ मानसिक तनाव हुन्छ र अनि मेरो आफ्नो सन्तुलन गुमाउँला कि भन्ने डर लाग्छ यो सँगसँगै साथीले अरू पनि कुराहरू हामीलाई पठाइदिनु भएको भए चाहिँ सजिलो हुन्थ्यो जस्तै यो एउटा तनावको लक्षण जस्तो लाग्छ जब मानसिक समस्याहरू चाहिँ म मानसिक सन्तुलन नै गुमाउँछु सोच्नै सक्नुहुन्न त्यो सँगसँगै तपाईँको भविष्यको बारेमा चा चाहिँ चिन्ता छ कि छैन भविष्य भनेको अब आज अहिलेबाट एक मिनट अगाडि पनि हुनसक्छ त्यसको बारेमा के होला कसो होला मलाई नराम्रो मात्र नराम्रो घटना हुने हो कि भन्ने एउटा सोचाइहरू आउँछ त्यो सँगसँगै अलिकति जिउहरू काम्ने होइन हातखुट्टाहरू काम्ने अनि शरीरमा एकदम तातो भएर आउने गर्मी नभए पनि पसिना आउने टाउको दुख्ने यस्तो खालको समस्याहरू छ भने चाहिँ हाम्रो त्यो एन्जाइटीको समस्या जुन मैले अघि नैदेखि भनिरहेको छु तनावको साधारण खालको मानसिक समस्याको चाहिँ लक्षण हुनसक्छ यो कुराहरू छ भने साथीले चाहिँ हामीहरूलाई चाहिँ सम्पर्क राख्नुभयो भने विशेषज्ञहरूलाई चाहिँ जुन मानसिक रोगको क्षेत्रमा काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ सम्पर्क राख्नुभयो भने फर्दर हामीले चाहिँ के रहेछ भनेर चाहिँ पत्ता लगाउन सजिलो हुन्छ र पत्ता लगाएपछि त्यही अनुसारको समयमा नै म्यानेजमेन्ट गर्नुभयो उपचार गर्नुभयो भने सजिलैसँग सन्चो हुन्छ हजुर भनेपछि साथीले विशेषज्ञलाई चाहिँ देखाउनु पर्यो हजुर साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा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 आजको अंकमा हामी ADHD को बारेमा कुरा गर्दैछौँ यसलाई हामीले सामान्य भाषामा बुझ्दा छुक बदमासी भनेर बुझ्छौँ साथीहरूलाई यो डिसअर्डर भनेको चाहिँ कस्तो डिसअर्डर हो भन्ने जिज्ञासा भइरहेको होला यो एडिएचडी कस्तो खालको समस्या हो र यसका सिम्टम्सहरू के के हुन्छन् बताइदिनुहोस् न हजुर जुन हामीले छुकछुकपना भनिराखेका छौँ होइन साथीले सँगसँगै छुकछुकपना र बदमासी भनेर भनिन्छ भन्ने बो भन्नु भएको छ यसलाई चाहिँ अब टेक्निकल ट्रममा त त्यही अटेंशन डेफिसियट हाइपर एक्टिभिटी डिजर्डर भन्छ यो एउटा छुकछुकपना अभियसली हुन्छ त्यसमा हामीले छुट्याउने एउटा छुकछुकपनाले हो त्यो सँगसँगै ध्यान केन्द्रित गर्न नसक्ने छ र यो बदमासी चाहिँ हामीले देख्दाखेरि चाहिँ बदमासी जस्तो लाग्छ होइन यो पनि अघि अघिको भ्रमसँग जोड्न मिल्छ त्यो बदमासी उल्ले जानी जानी गरेको चाहिँ होइन है यसमा चाहिँ हाम्रो यो एडिएचडी भनेको चाहिँ कसो हुन्छ ब्रेनमा नै न्युरो डेभलपमेन्टल डिसअर्डर भन्छ जुन उनीहरू बच्चा पेटमै हुँदादेखि अथवा जन्मिसकेपछि उनीहरूको ब्रेनमा जुन भन्नुपर्ने स्ट्रक्चरहरू हो त्यो त्यसमा नै केही खराबी भएको हुन्छ भनेर अहिलेसम्मको रिसर्चहरूले देखाएको छ यस्तो खालको समस्या हो जसमा चाहिँ उसले जानी जानी बदमासी गरेको होइन कि उसको शरीरको प्रकृतिले गर्दा जा नै छुक्छुक्पना बढी हुन्छ र उनले आफूलाई चाहिँ कन्ट्रोल गर्न सक्दैन सँगसँगै ध्यान केन्द्रित गर्न सक्दैन र जसलाई चाहिँ हामीले बदमासीको रूपमा चाहिँ देख्छौँ प पर, पर्सिभ गर्छौँ र यो रोगको लागि चाहिँ धेरै नै बुझ्न जरुरी हुन्छ आज मलाई यो टपिक्स दिनुभएकोमा म धेरै नै खुसी छु जसले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई चाहिँ यो क्लियर छैन भने पनि बुझाउन सकौँ हजुर म्याम अब हामी अर्को मनोजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ म अचानक झस्किन्छु राति सधैँ होइन तर कहिल्यै काहीँ वातावरणमा सानो सोले गर्दा पनि म झस्केर उठ्छु र कालिन्छु मलाई ठुलो स्वले डर लाग्छ वरिपरि कोही अलिकति पनि गुनगुन आवाज गर्छन् भने पनि निधाउन सक्दिनँ र झस्किएर उठ्छु मलाई के भएको हो यो मानसिक समस्या त होइन यो जिज्ञासाको सम्बोधन कसरी गर्न चाहनुहुन्छ जस्तै साथीले भन्नुभएकोमा पनि अझ बढी डिटेल इन्फर्मेसन भएको भए हामीलाई सजिलो हुन्थ्यो यसमा चाहिँ जस्तै तपाईँले निन्द्राको समस्याहरू भनिराख्नु भएको छ अलिकति यो निद्राको समस्या तनावमा नै बढी हुन्छ धेरैजसो चाहिँ नर्मल पनि हुन्छ होइन त्यो झस्किने समस्याहरू जुन तपाईँले भनिरहनु भएको छ डर पनि लाग्छ डर भनेको भएर काहीँ तनावको समस्या पो छ कि तपाईँलाई जस्तो लाग्छ हामीलाई अरू आफूलाई चाहिँ तनाव छ कि छैन केही फ्याक्टरहरू जस्त आप तनाव दिने दुरा प्रब्लममा पनि हामीलाई सम्पर्क राख्नुभयो भने हामीले हाम अझ डिटेल रूपमा चाहिँ तपाईँलाई चाहिँ पत्ता लगाउनलाई सजिलो हुन्थ्यो धेरैजसो चाहिँ यो निन्द्राको समस्याहरू तपाईँले भने जस्तो नर्मल हुन्छ जुन डर भन्नुभएको छ ठुलो स्वरले कराउँदाखेरि पनि डर लाग्ने होइन निन्द्रामा झस्किने भनेपछि सपनाहरू नराम्रो देख्नुहुन्छ कि यस्तो कुराहरू अलिकति डिटेलमा इलाबोरेसन गर्नको लागि होइन हामीलाई सम्पर्क राख्नुभयो भने हामीले तपाईँको मद्दत गर्न सक्छौँ ठुलो समस्या नहुन सक्छौँ हजुर भनेपछि प्रश्न हजुर यदि तनावकै कारणले हो भने तनावलाई व्यवस्थापन गर्नको लागि चाहिँ हामीले सहयोग गर्छौँ अनि कतिपय कुराहरूमा चाहिँ तपाईँले चाहिँ औषधिको सहायता पनि लिनुपर्ने हुनसक्छ त्यो त्यसको लागि पनि हामी रिफर गर्न सक्छौँ हजुर यो तनाव व्यवस्थापन भनेको अलिकति प्रश्न पारिदिनुहुन्छ कि व्यवस्था स्थापनको धेरै टेक्निकहरू छन् होइन त्यस्तै ते हाम्रो एउटा रिल्याक्सेसन एक्सर्साइज भन्ने हुन्छ त्यो हामीले एक्सर्साइजहरू हामीले नै गराउँछौँ होइन कन्टिन्यू तपाईँलाई गर्न सिकाउँछौँ अनि त्यो सँगसँगै के कुराले तनाव दिएको छ त्यो प्रब्लमलाई चाहिँ हामीले पत्ता लगाएर त्यो त्यसलाई चाहिँ कसरी समाधान गर्ने त भनेर पनि सिकाउँछौँ त्यस्तै आफ्नो सोचाइ पनि कहिलेकाहीँ गलत भइराखेको हुनसक्छ त्यो सोचाइलाई पनि हामीले कसरी परिवर्तन गर्ने जसले गर्दाखेरि चाहिँ तनावलाई चाहिँ व्यव सकियोस् हो यस्ता खालको चाहिँ तनाव व्यवस्थापन भनेर भनिन्छ हजुर आशा छ साथीलाई यो कुरा सुनेर पक्कै पनि मदत मिल्यो होला अब फेरि एडिएचडीकै कुरा गरौँ यहाँ त यही विषय सम्बन्धी पिएचडी गर्न लागिराख्नु भएको छ हामीलाई सुनिराख्नु भएको श्रोतालाई खासमा एडिएचडी के के कारणहरूले गर्दा हुँदो रहेछ भनेर जिज्ञासा होला यसको अलिकति प्रश्न पारिदिनुहोस् न हजुर एडिएचडी हुने चाहिँ कारणहरू धेरै नै छ अहिले पनि मैले अलिकति भने होइन जुन बच्चा पेटमा हुँदैदेखि उसको ब्रेनमा चाहिँ राम्रोसँग डेभलप अहिलेसम्म पत्ता लगाएक र त्यसलाई चाहिँ त्यही भएर न्युरोबायोलोजिकल प्रब्लममै भन्छ धेरैजसो होइन गर्दाखेरि के हुँदो रहेछ पेटमा बच्चा पेटमा भएको बेलामा चाहिँ आमाले रक्सी ला रक्सी लागु पदार्थ होइन लागुजन्य पदार्थहरू सेवन गर्नुभएको छ अथवा आमा आमा बाबाहरू चाहिँ यो लिडसँग एक्सपोज हुने क्या जस्तै कल कारखानाहरूमा काम गर्नुहुन्छ पेन्टिङको कामहरू गर्नुहुन्छ यस्तो खालको कुराहरू छ भने पनि गर्वैदेखि बच्चाहरूलाई चाहिँ यसको असर हुन्छ भनेर भनिरहेको छ त्यो सँगसँगै तपाईँको अब पुस्तौँ पुस्तामा पहिलेको पुस्ताहरूमा छ भने अहिले पनि आउँछ भने छ होइन ब्रेन डेभलप त्यसरी नै हुन्छ त्यो भयो जस्तै हर्मोनल ब्यालेन्सहरू इम्ब्यालेन्सहरू छ भनेपछि पनि त्यसले गर्दाखेरि पनि आउँछ भने छ यो गर्वको कारणहरू भयो अनि जस्तै महिना नपुगिकन नै बच्चाहरू जन्मिएछ भने पनि अहिले चाहिँ त्यो भइरहेछ किनभने उनीहरूको ब्रेन फुल्ली डेभलप हुन पाएन होइन त्यसले गर्दाखेरि पनि भयो अनि जस्तै बच्चा जन्मिसकेपछिको कुराहरूमा गर्दाखेरि खानेकुराहरूमा जस्तै लिडको कन्टेन्टहरू बढी भएको खानेकुराहरू यसलाई चाहिँ हाम्रो यो वातावरणीय कारण भन्छ होइन वातावरणीय चा कारणमा चाहिँ पेन्टिङहरू भयो जस्तै बच्चाहरू चाहिँ एकदम खेलाउनाहरू गर्छ आजभोलिको खेलाउनाहरूमा पनि त्यसमा पनि त्यो जुन पेन्ट हुन्छ उनीहरूले चुसिराखेको हुन्छ त्यसमा पनि लिड एक्सपोज भएको हुन्छ मेन चाहिँ त्यो लिडले पनि हुन्छ भनेर भनिरहेको हुन्छ होइन एउटा जेनेटिकहरू भने मैले हर्मोनलहरू भनेँ त्यो बायोलोजिकल कारणहरू नै भयो एउटा पेटमा हुँदाखेरि नै न्युरो डेभलपमेन्टल्ली नै उनीहरूको त्यो चेन्ज हुने भयो र अनि अर्को भनेको मुख्य कारण भनेको त्यो लिड पनि छ है वातावरणीय कारण पनि छ यस्ता यस्तो कारणहरूले गर्दाखेरि चाहिँ हजुर साथी हामीलाई सुन्दै हुनुहुन्छ भने आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे बे साठी बयानब्बे एकाउन्न उनासेमा कुनै पनि समयमा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा आठ इमेल पनि पठाउन सक्नुहुन्छ आज हामी तपाईँको मनोजिज्ञासा लिइरहेका छौँ तपाईँको मनोजिज्ञासालाई सम्बोधन गर्न हामीसँग क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा हुनुहुन्छ उहाँ कान्ति बाल अस्पताल र रिदम न्युरो अस्पतालमा क्लिनिकल साइकोलोजिस्टको रूपमा आबद्ध हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौँ र हामीसँग विज्ञको रूपमा आज क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा हुनुहुन्छ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिज्ञासामा धन्यवाद हामीले अघिदेखि एडिएचडीको बारेमा कुरा गरिरहेका छौँ यो एडिएचडी विशेष गरी कुन उमेर समूहका बालबालिकालाई देखिन्छ एडिएचडी चाहिँ प्रायः जसो सुरुदेखि नै बच्चाहरू सानै उमेरदेखि नै हुन्छ सात वर्षभन्दा अगाडिकै उमेरहरूमा चाहिँ बढी देखिन्छ भनेर भन्ने छ होइन यो एडिएचडी चाहिँ अब एउटा एउटा मात्र सेटिङमा हुँदैन क्या अब धेरै सेटिङहरूमा हुन्छ जस्तै यो मैले भने न्युरो डेभलपमेन्टलै भएको भएर उसको दिमागमा नै केही चिजहरू चाहिँ खराबी हुन्छ उसले आफूलाई कन्ट्रोल गर्न सक्दैन छुकछुक बनाहरू बढी हुन्छ जुन भनेको छु स्कुल जाने उमेरको बच्चाहरूमा चाहिँ टिचरहरूले धेरै पत्ता लगाउनुहुन्छ स्कुल टिचरहरूले चाहिँ एकदम छुकछुक गरिराखेको छ बदमास छ कुट्छ पिट्छ अरूलाई अनि पालो कुर्दैन आ धेरै कुराहरू गरिरहेको छ ध्यानै छैन पढ्न भनेर भनिराखेको हुनुहुन्छ अनि त्यस्तै घरमा चाहिँ बाबुआमाले पनि उहाँहरूलाई चाहिँ कन्ट्रोल गर्न सक्नुहुन्न कि एकदम छुकछुकपना जहाँ पनि चढिदिनुहुन्छ होइन जे पनि तानिदिने फुटाइदिने अनि त्यस्तो खालको बिहे बिहेभियरहरू बिह, बिह बिह जुन कन्सन्ट्रेट भएर एक ठाउँमा खेल्नै सक्नुहुन्न अरू बच्चाभन्दा यिनीहरू चाहिँ फरकको देखिने देख्नुहुन्छ र भन् भन्नाले सानै उमेर नै बच्चाहरूलाई पत्ता लगाउनुहुन्छ किशोर किशोरी जस्तै कलेज पढ्ने विद्यार्थीहरूमा देखिन्छ कि देखिँदैन दे अथवा यसले आफ्नो लक्षणको रूप परिवर्तन गर्छ कि के हुन्छ पछि गएर हजुर यो यो जुन सानो बच्चादेखि नै सुरु हुन्छ यो प्रब्लम होइन कतिपय तिसदेखि पचास पर्सेन्टहरूमा चाहिँ पचास पर्सेन्ट चाहिँ ठुलो हुँदासम्म एडोलेसेन्स एडल्ट हुँदाखेरिसम्म पनि कन्टिन्यू नै हुन्छ बच्चा देखि सुरु भएको रोगहरू भनेको थर्टी टु फिफ्टी पर्सेन्ट अहिलेसम्म यो टु थाउजन्ड टुवेल्भ स्टडी हो त्यतिसम्म स्टडीमा हेर्दाखेरि चाहिँ रिसर्चले भनेअनुसार चाहिँ त्यतिसम्म एडल्टसम्म पनि जान सक्छ भने छ तर एडल्टहरूमा अलिक ठुलो हुँदै गइसकेपछि तपाईँले भने जस्तो अलिकति सिम्टमहरू परिवर्तन हुन्छ है उसले आफूलाई केही कन्ट्रोल गर्नलाई ट्राई गर्छ होइन कन्ट्रोल गर्न त्यसलाई रेजिस्ट गर्नको लागि चाहिँ बुझ्दै गएपछि केही कोसिस गर्दाखेरि चाहिँ यो थोरै परिवर्तन त हुन्छ त्यसले गर्दाखेरि हामीलाई पत्ता लगाउन एकदमै गाह्रो हुन्छ बच्चामा चाहिँ सजिलो पत्ता लाग चा। पत्त लाग्छ ठुलो भएपछि चाहिँ पत्ता लगाउनलाई चाहिँ गाह्रो हुन्छ अर्को छ यो जुन इन एटेन्सन टाइपको छ होइन इन एटेन्सन टाइपमा चाहिँ झन् पत्ता लगाउनै गाह्रो हुन्छ चुप्प लगाएर हुन्छ उसको आफ्नो कामहरूमा चाहिँ एकदमै ह्याम्पर गरिरहेको हुन्छ पढाइ राम्रो हुँदैन जुन एडुलेसन्सहरू भन्नुहुन्छ नि पढाइहरू राम्रो गर्न सक्दैन आफ्नो काममा फोकस हुन सक्दैन अब अनि जुन अब ठुलो हुँदै गएपछि अरू रोगहरू अरू ठुलो खालको बिहेभियर प्रब्लमहरू थाल्छ क्या जस्तै रिस बड़ी देखाउने आफूलाई कन्ट्रोल गर्न सक्दैन नि त त्यसले गर्दा ऊ बदमासको रूपमा हुन्छ होइन समाजले चाहिँ उसलाई बदमास भनेर हेरिरहेको हुन्छ तर यो त्यसकै पार्ट पनि हुनसक्छ है तपाईँको कामको अनुभवमा नेपालमा एडिएसडीको समस्या कतिको रहेको पाइयो हजुर नेपालमा नै ने मैले एकदमै राम्रो स्टडी त भेटाएको छैन होइन ना, जुन हामीले यो कान्ति हस्पिटलमा काम गरेको छ महिनाको डाटाहरूबाट चाहिँ निकालेको थियौँ के छ महिनामा जुन हाम्रो एक हजार केसहरू सबै टोटल केसहरू हेर्नु हेर्दाखेरि चाहिँ सिक्स पर्सेन्ट चाहिँ होइन छ पर्सेन्ट चाहिँ एडिएचडीको बच्चा आएको छ हामीले त्यति चाहिँ निकालेको छौँ चा। हजुर छ प्रतिशत बच्चाहरूलाई चाहिँ एडिएचडी दी भएको पाइँ जस्तै यो, यो प्रिब्यालेन्स स्टडी त होइन ठुलो स्केलमा कति छन् भनेर एक्ज्याक्ट गरेको त होइन तर हामीले 1000 हजार बच्चाहरूमा जुन रोगै भएर प्रब्लमै भएर आएको बच्चाहरूमा हेरेर निकाल्दाखेरि चाहिँ छ जति चाहिँ निकालेका छौँ जस्तै बाहिरको डाटाहरूमा हेर्दाखेरि पनि कतै सिक्स टु टेन पर्सेन्ट जस्तो छ होइन अनि कतै टुवेल्भ पर्सेन्टसम्म पनि भनिराख्नु भएको छ एक्ज्याक्ट छैन अब यसको लागि चाहिँ प्रिब्यालेन्स स्टडी नै चाहिन्छ हजुर हजुर यो एडिएसडी चाहिँ केटा केटी कुनमा बढी कुन लिङ्गमा बढी भएको देखियो धेरै दे चाहिँ यो केटाहरूमा नै छ यो तिन कतै चार चार आ, भाग केटाहरू भए बा, एक भाग केटीहरूमा भनि छ होइन फोर इन्स्टु वानको रेसियोमा भनिएको छ भने कतै थ्री इन्टु वानको रेसियोमा भने छ त्यसमा केटा मान्छे थ्री तिन पार्ट छ भने केटी मान्छे एक पार्ट छ हजुर ए एडिएसडीकै कुरालाई निरन्तरता दिँदा यो समस्यासँगै अरू मानसिक समस्याहरू के के आउन सक्छन् यो सँगसँगै यसलाई नै झुक्क्याउने खालका धेरै समस्याहरू हुन्छन् होइन जस्तै यो मैले अघि भने बानी व्यवहारहरू यो पहिला जुन उसले पनिसमेन्ट पाछ छुकछुक हुन्छ त्यो कर त्यसले गर्दाखेरि चाहिँ एब्युज नै भन्छौँ होइन हामी चाहिँ जसले जसले गर्दाखेरि उसले ठुलो मान्छेहरूबाट पनिसमेन्ट पाउँछ के यो बदमासी नै हो उसले जानी जान नै कन्ट्रोल भएको किन यस्तो यो बेकाको भयो किन यस्तो भयो भन्ने हिसाबले जुन उसले पनिसमेन्ट पाछ जुन उसले बा पाउनुपर्ने माया भएको छैन बच्चामा हुने यो बानीहरू बढ्दै बढ्दै गएर यो जुन भन्छ अपोजिसनल डिफाइन्ड डिजर्डर भनिन्छ होइन ओडिडी भन्ने छ हो त्यो प्रब्लमहरू हुन थाल्छ अब सिभियर बिहेभियर प्रब्लम आउन थाल्छ क्या उसले टेर्दैन भनेकै टेर्दैन झन् झन् डिसोसियल भन्छ नि एन्टिसोसियल खालको कामहरू गर्दै जान्छ जस्तै त्यसलाई ओडिडी अलिकति लेस सिभियर छ भने त्यसलाई ओडिडी भयो र त्यो सानो एजमा छ भने त्यसलाई चाहिँ ओडिडी भन्छौँ होइन अब नौ दस वर्षकोसम्म पनि त्यसलाई कन्टिन्यू हुँदै जाँदाखेरि फेरि चाहिँ कन्डक्टको रूपमा आउँछ क्या कन्डक्ट डिसअर्डर भन्छ कन्डक्ट भनेको चाहिँ अलिकति ठुलो नै एन्टिसेसियल कामहरू गर्छ जस्तै एनिमलमाथि दया नगर्ने होइन जनावरहरूप्रति निर्दय हुने अनि चोरी गर्ने धेरै झुटो बोल्ने स्कुलै छोडेर भाग्ने mm. कुट्ने पिट्ने ग्याङ फाइटमा लाग्ने होइन अनि त्यो सँगसँगै यो आगो फायर सेटिङ भन्छ क्या आगो लगाइदिने यस्तो यस्तो कामहरू गर्छ जसले गर्दा उसलाई फेरि त्यो गरिसकेपछि पश्चातापै हुँदैन कि आनन्द लाग्छ बरे रिग्रेडै हुँदैन हजुर हजुर अब भने हामी अर्को एकदमै छोटो प्रश्न लिन गइरहेका छौँ जुन हामीलाई एसएमएस मार्फत प्राप्त भएको थियो प्रश्न यस प्रकार छ रिस कसरी कम गर्ने होला मलाई घरिघरि बिना कारण रिस उठ्छ रिस कम गर्ने केही मनोवैज्ञानिक उपाय होला त यो प्रश्नलाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ चा। रिस भनेको अब हाम्रो यो भ्रमकै कुरामा गरौँ होइन रिस देखाउने भनेको त यो त खत्तम मान्छे हो भनेर भन्ने बुझिन्छ होइन म अलिकति भ्रमहरू पनि क्लियर गर्दैछु यसमा है यो सान्दर्भिक हुन्छ कि हुँदैन तर यो रिस आउनु भनेको एउटा नर्मल फिजियोलोजिकल प्रोसेस हो है शरीरले केही कुरा चित्त बुझेन भने आफूले भनेको जस्तो भएन भनेपछि रिस आउँछ तो नर्मल हो तर रिसाने तरीका कस्तो देखाउने तरिका चाहिँ यो एब नर्मल हो है यदि तपाईँले सही तरिकाले त्यसलाई पोख्न जान्नु भएन भने जस्तै बेसरी रिस उठ्छ हानिदिनुहुन्छ रिस उठेको मान्छेलाई कुट दिनुहुन्छ त्यो राम्रो तरिका भएन रिसाउनुहुन्छ मुखले गाली गरिदिनुहुन्छ उसलाई जे पायतै भन्न हुने नहुने सबै कुराहरू गरिदिनुहुन्छ त्यो एबनर्मल तरिका भयो होइन कुट्ने पिट्ने गाली गर्ने जुन हाम्रो समाजले चाहिँ त्यो नकारात्मक तरिकाले हेर्छ त्यो चिज चाहिँ नकारात्मक हो है रिस त्यही भएर यो रिस म्यानेज गर्ने तरिकाहरू छ सही ढङ्गले पोख्ने तरिकाहरू छ त्यही नै साथीले खोज्नु भएको होला जस्तो लाग्छ होइन त्यसमा चाहिँ कस्तो भने रिस आउँछ भने अलिकति हामीले चाहिँ गर्ने म्यानेजमेन्टको तरिका होइन कसरी म्यानेज गर्न गराउँछौँ त भन्दा कसरी सिकाउँछौँ त भन्दा पहिला हामीले चाहिँ रिस के कारणले आएको हो पत्ता लगाउनलाई चाहिँ हेल्प गर्छौँ रिस आउँदाखेरि शरीरले के गर्छ त्यसको बारेमा बुझ्नलाई चाहिँ हामीले सहयोग गर्छौँ होइन एउटा सोचाइ आउँछ रिस उठ्ने त्यसले मलाई यस्तो गर्ने पख भन्ने जुन सोचाइ आउँछ आएपछि अब त्यसलाई म हानिदिन्छु जुन हाम्रो बिहेभियरमा आउँछ अनि त्यो के हो त भन्दा त्यो हाम्रो फिलिङ भनेको जुन मन भनेको के हो त भावना हाम्रो त्यसमा के आउँछ त भन्दाखेरि चाहिँ रिस आउँछ हजुर रिस आउँछ अनि रिस हामीले व्यक्त गर्छौँ नराम्रो तरिकाले त्यो चाहिँ हाम्रो बिहेभियर हुन्छ होइन भनेको सोचाइ भावना र बानी व्यवहारको चाहिँ एउटा सर्कल हुन्छ क्या विशेष साइकल बना हुन्छ अब जब हान्छ हानेपछि उसले फेरि अर्को कन्सिक्वेन्स हुन्छ समाजले उसलाई नराम्रो भन्ला अथवा हान्ने मान्छेले उल्टा हान्ला त्यसपछि उसलाई फेरि के हुन्छ पश्चाताप हुन्छ झनै रिस उठाउने कुराहरू चाहिँ बढ्यो ए यसले मलाई यति गर्दा यो गर्यो म फेरि अर्को काम गर्छु यस्तो खालको भनेको यो चिज भनेको चाहिँ एब नर्मल हो होइन त्यसलाई चाहिँ अब हामीले के गर्ने त रिसाउने बित्तिकै कसैले तपाईँलाई रिस उठाउँछ भनेपछि एकछिन चाहिँ हामी के गर्ने लामो सास लिने अथवा रिल्याक्सेसन ब्रिदिङ एक्सर्साइजहरू सिकाउँछु होइन ब्रिदिङ एक्सर्साइजहरू गरिसकेपछि त्यो रिसाएको बेलामा चाहिँ उसले चाहिँ ब्रिदिङ एक्सर्साइज गर्छ अनि त्यसपछि त्यसपछि के भने टाइम आउट भन्छ अर्को भनेको भनेको अलिकति पर जानु पऱ्यो क्या रिस ठाउँबाट अलिकति पर जानु पऱ्यो आफूलाई जहाँ शान्त हुन्छ जहाँ मनपर्छ अथवा मन परेकै एक्टिभिटीहरू केही गर्नुपऱ्यो थोरै पर गएर त्यो बिचमा रिल्याक्सेसन नि गर्नुपऱ्यो मन परेको एक्टिभिटीहरू पनि गर्नुपऱ्यो जब तपाईँको शरीर शान्त भइसक्छ आएर चाहिँ त्यो मान्छेहरूलाई केही नभन्ने होइन आउने तर डिस्कस गर्ने के त्यो प्रब्लमको बारेमा यस्तो यस्तो थियो अघि तपाईँले मलाई यस्तो भन्दाखेरि आखिर मन नपरेकै कुरा भन्दा त हो नि आफूले गल्ती नगरेकै कुरा गरिस् भनेर लगाउँदा चित्त नबुझ्दा त रिस आउने हो नि अनि आएपछि त्यो कुरालाई बिस्तारै राम्रोसँग डिस्कस गर्ने तपाईँले यस्तो भनेको कारणले अथवा तपाईँले यस्तो नराम्रो नौ मलाई गरेको कारणले गर्दाखेरि चाहिँ मलाई अघि एकदमै चित्त दुखेको थियो अथवा मलाई धेरै रिस उठेको थियो अबदेखि तपाईँले यस्तो यस्तो तरिकाले मलाई बानी व्यवहार देखाइदिनु भयो भने सजिलो हुन्थ्यो यसलाई एसर्टिभनेस भन्छ क्या होइन एसर्सन गर्न सिकाउने यसरी चाहिँ हामीले रिसलाई चाहिँ म्यानेज गर्न सिकाउँछौँ हजुर भनेपछि साथीको प्रश्न जस्तै रिस आफैमा चाहिँ समस्या होइन है कसरी पोख्नुहुन्छ यदि गलत तरिकाले पोख्नुहुन्छ भने चाहिँ समस्या हो हजुर नर्मदाजी अब हामी फेरि एडिएचडीकै कुरालाई निरन्तरता दिउँ यसको अर्थात् एडिएचडी चाहिँ कसरी उपचार गरिन्छ जुन एडिएचडी छ होइन को हाम्रो यो आ, जुन क्लासिफिकेसन सिस्टम हुन्छ तीन तरिकाको एचडिए एडिएचडी भनिएको छ एउटा हाइपर एक्टिभिटी हुन्छ एकदमै छुकछुकपनाहरू चाहिँ बढी हुन्छ अनि अर्को भनेको एउटा इन एटेन्सन टाइपको हुन्छ त्यसमा ध्यान दिन सक्दैन अलिक मन लगाएर गर्नुपर्ने काम कन्सन्ट्रेसन भयो कन्सन्ट्रेट भएर गर्नुपर्ने कामहरूमा चाहिँ उसले गर्न सक्दैन अनि अर्को इम्पल्सिभिटी हुन्छ सोच्नै नसक्ने आफ्नो पा, पालो कुर्नै नसक्ने र झ्याम्मा एक्टिभिटी गरिहाल्ने क्या बिहेभियर देखाइहाल्ने त्यस्तो खालको अरू हुन्छ होइन त्यो कुन छ त्यो अनुसार चाहिँ यसको म्यानेजमेन्ट फरक फरक पर्छ कुन टाइपको छ त्योअनुसार फर, फरक फरक फरक पर्छ अरू साइकेट्रिक डिसअर्डरमा जस्तै होइन अरू मानसिक रोगहरूमा जस्तै यसमा पनि जुन मेडिकल म्यानेजमेन्ट होइन फार्माकोलोजिकल म्यानेजमेन्ट भन्छ जुन औषधिद्वारा उपचार गरिन्छ त्यो पनि एडिएचडीमा गरिन्छ र अनि त्यो सँगसँगै हामीले गर्ने भनेको साइकोलोजिकल थेरापीहरू साइकोथेरापीमा सी कग्नेटिभ बिहेभियर थेरापीहरू बढी आउँछ बिहेभियर थेरापीहरू बढी आउँछ अनि त्यसमा चाहिँ सोसल स्किल ट्रेनिङहरू पनि भन्ने हुन्छ यिनीहरू यस्ता खालका ट्रेनिङहरू गराइन्छ म्यानेजमेन्टमा यिनीहरू नै दुइटा हो जस्तै म्या मेडिकल म्यानेजमेन्टमा चाहिँ अब इन्स्ट्रुमुलेन्टहरू भन्ने मेडिसिनहरू हुन्छ त्यो चाहिँ अब अरू मानसिक रोग विशेषज्ञलाई नै डिटेल भन्नुहुन्छ र अब थेरापीमा चाहिँ मैले भनिहालेँ सोसल स्किल भनेको समाजमा कसरी अब पालो कुर्न सक्दैन उसले प्रब्लमले भने कसरी पालो कुर्न सिकाउने कसरी रोगको बारेमा बुझ्ने होइन अब अब त्यो सँगसँगै हामीले अब एडभोकेसी पनि गर्ने क्या अवेरनेस दिने बा आमालाई यो प्रब्लम हो है यस्तो हुनसक्छ है ऊ बदमासी होइन है त्यो भन्ने अर्को टिचरहरूलाई पनि होइन स्कुलमा पनि शर्मा आमाले धेरै एब्युज भएको हुन्छ धेरै पनिसमेन्ट पाएको हुन्छ होइन अब हाम्रो जस्तो देशमा धेरै बच्चाहरूलाई एकजना टिचरले कन्ट्रोल गर्नुपर्ने हुन्छ अनि त्यस्तो बेलामा टिचरले धेरै नै बच्चाको बिहेभियरले गर्दा गाह्रो हुन्छ गाह्रो भएपछि के गर्नुहुन्छ त उहाँले बच्चालाई नै हजुर कन्ट्रोल गर्न खोज्नुहुन्छ नि त त्यसले गर्दाखेरि हाम्रो यो अवेरनेसको प्रोग्रामहरू पनि हाम्रो म्यानेजमेन्टमै आउँछ भनेपछि यसको उपचार पूर्ण रूपले सम्भव छ हजुर पूर्ण रूपले यसलाई चाहिँ पुरा क्योर हुन्छ भनेर चाहिँ भन्दैन चा, होइन तर क कस्तो हुँदो रहेछ भने कम्बाइन्ड म्यानेजमेन्ट गर गर्दै गयो भनेपछि उसको त्यो जुन बानी व्यवहारहरू छ चा, त्यो चाहिँ कम कम कम बिस्तारै गर्न सकिन्छ सकिन्छ म्यानेजेबल चाहिँ हो हजुर अब भने हामी अन्तिम मनोजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ चा। म छत्तिस वर्षको विवाहित पुरुष हुँ मेरो मन जति बेला पनि सेक्समा मात्रै हुन्छ जसले गर्दा मेरो दैनिक काममै असर परेको छ यो किन भएको होला उहाँको जिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ यो कुरा भनेको अलिकति गाह्रो कुरा नै हो होइन योसँग रिलेटेड यो समस्यासँग रिलेटेड अरू धेरै फ्याक्टरहरू पत्ता लगाउन जरुरी हुन्छ जस्तै त्यो हाइपर सेक्सुवालिटीको समस्या त्यति धेरै अब आइराखेको पनि हुँदैन होइन तर कारणहरू के हुनसक्छ भने यो सँगसँगै जुन तपाईँले भनिराख्नु भएको छ यो समस्या सँगसँगै अलिकति जाँगर बढी आएको होइन अलिक धेरै नयाँ नयाँ प्लानहरू गर्न मन लाग्ने ठुलो ठुलो कुराहरू गर्न मन लाग्ने अरू मान्छेहरूसँगै धेरै एट्र्याक्सन हुन मनलाग्ने जस्तै केटी मान्छेहरूसँग नै बढी कुराहरू गर्न मन लाग्ने होइन रिस अलि बढ्दै गएको यस्तो खालको बिहेभियर छ कि छैन त्यो सँगसँगै हामीलाई त्यो पनि आवश्यक हुन्छ जुन चाहिँ हाम्रो यो मुड डिसअर्डर भन्ने छ मानसिक समस्यासँग रिलेटेड हुन्छ एउटा चा चाहिँ अर्को भनेको अलिकति शारीरिक कारण नै हुन्छ क्या जस्तै दिमागमा केही प्रब्लमहरू छ धेरै यो रिसर्चहरूले बताएअनुसार चाहिँ जुन हेड इन्जुरी हुन्छ मान्छे लडेर टाउकोमा चोटपटक लागेको हुन्छ नि हो त्यसले गर्दाखेरि ब्रेनको त्यो जुन त्यो कन्ट्रोल गर्ने जुन सेक्सुअल एक्टिभिटी कन्ट्रोल गर्ने एरियामा चाहिँ चोटपटक छ अथवा त्यहाँ असर परेको छ भनेपछि त्यसले गर्दाखेरि पनि हुन्छ भनेर भनिरहेछ अनि जस्तै उसमा यो दिमागमा चाहिँ केही चेन्जेसहरू होइन डराउनु होला अब ट्युमर स्युमर भन्दा नै डराउनु होला तर केही चेन्जेस त्यो म त्योसँगको विशेषज्ञ पनि होइन होइन केही चेन्जेस दिमागमा छ भनेपछि त्यसले गर्दाखेरि पनि हुनसक्छ शारीरिक कारणहरू पनि हुनसक्छ मानसिक कारणमा यो चिज पनि हुनसक्छ है र अनि जस्तै केही औषधिहरू खाइरह राख्नु भएको छ भने धेरै औषधिको साइड इफेक्ट पनि यिनीहरूको हुनसक्छ तपाईँले जो विशेषज्ञसँग ज देखाएर औषधी खाइरहनु भएको छ उहाँसँग कन्सल्ट गर्दाखेरि पनि राम्रो हुन्छ त्यो बाहेक यसको लागि अलि मनोरोग विशेषज्ञसँग डक्टरसँग नै कन्सल्ट गर्नुभयो भने तपाईँको लागि धेरै राम्रो हुन्छ हजुर भनेपछि साथीलाई मामको कुराले अलिकति मद्दत गर्यो भन्ने हामी आशा राख्दछौँ अब फेरि एडिएसडीकै कुरा गर्यौँ यस रोगमा विशेष गरी अभिभावक र विद्यालयको भूमिका हुन्छ भन्छन् हामीले त्यही कुरा पनि गऱ्यौँ अघि अन्त्यमा यस रोगलाई पहिचान गर्न र यस रोग, रोग लागेमा व्यवस्थापन गर्न के गर्न सुझाव दिनुहुन्छ अभिभावक र विद्यालयलाई जस्तो मैले पहिल्यैदेखि पनि भन्दै आएको छु अलिकति हामीलाई चाहिँ यो बुझ्न नै गाह्रो हुन्छ क्या बच्चालाई बुझ्न नै गाह्रो हुन्छ यति सिभियर एक्टिभिटीहरू हुन्छ हामी त्यहाँ जुन काम गरिरहेको ठाउँमा पनि यति छुकछुक गर्नुहुन्छ आएर सामानहरू कन्ट्रोल गर्न सक्नुहुन्न त्यो तान्नुहुन्छ बिगार्ने कामहरू चाहिँ बढी हुन्छ क्या बच्चाहरूमा र अनि कुदेको कुदे गाडीले हान्ला भन्ने डर हुन्छ चढ्नुहुन्छ टेबलको माथि माथि यो दराज माथि माथि खाटको माथि माथि चढ्नुहुन्छ लडेर चोटपटक एकदमै लागिरहेको हुन्छ चोट टपटक लाग्नलाई एकदम भलनरेबल हुनुहुन्छ क्या यो बच्चाहरू चाहिँ कन्ट्रोल गर्नलाई चाहिँ एकदमै गाह्रो हुन्छ अनि जसले गर्दाखेरि चाहिँ यिनीहरूले चाहिँ अनावश्यक रूपमा चाहिँ होइन रोग रोग हो भनेर बुझिराखेको हुँदैन कि यसको बानी यस्तो यो यस्तो बदमास भयो भन्ने हिसाबले उसलाई चाहिँ के गर्छौँ हामी धेरैजसो पनिसमेन्टै दिन्छौँ क्या दण्ड नै दिन्छौँ होइन त्यसलाई कन्ट्रोल गर्नको लागि दण्ड नै दिन्छौँ तर त्यो होइन कि यो हाम्रो चाहिँ के हो त रोग हो भनेर उहाँहरूले चाहिँ पहिला बुझ्नु पऱ्यो स्कुलको विद्यालयको शिक्षकहरूले पनि यस्तो कुराहरू देख्नु भएको छ चा अरू बच्चाहरूलाई डिस्टर्ब गरिरहेको पढ्न दिँदैन आफ्नो पालो कुर्दैन दे धेरै गफ गरिरहेको पढाइमा ध्यान छैन लेख्न लायो भने उसले लेख्न सक्दैन एकदम लर्निङ डिसअर्डरहरू पनि यसमा हुन्छ पढ्न नसक्ने रिडिङ ङ डिसअर्डर होइन लेख्न नसक्ने राइटिङ डिसअर्डरहरू यस्ता खालका डिसअर्डरहरू चाहिँ यसमा कोमर्बिड भएर आइरहेको हुन्छ क्या सँगसँगै मिलेर आइरहेको हुन्छ जसले गर्दा बच्चाले सिक्न सकिरहेको हुँदैन अनि त्यो हुँदाखेरि चाहिँ तपाईँहरूले देख्नुभयो भनेपछि चाहिँ हामीसँग पठाउनुहोस् हामी बच्चाहरूलाई राम्रोसँग इभ्यालुएसन गर्छौँ र अनि बच्चाले चाहिँ सही म्यानेजमेन्ट पाउँछ जसले गर्दाखेरि चाहिँ उसलाई पनि सजिलो भयो र तपाईँहरूलाई पनि सजिलो हुन्छ भन्न चाहन्छु स्कुल टिचरहरूलाई साथी अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अङ्कमा सम्बोधन गर्नेछौ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला है साथै तपाईँलाई कुनै पनि मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चा हामीलाई लेखी पठाउनुहोला हामी त्यसलाई समेट्ने प्रयास गर्छौँ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामीलाई आशा छ सा, हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्छ आजको टिप भने हाम्रो अतिथि क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा दिनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुनाउन त जस्तै आजको आजको यो सेसनमा चाहिँ मैले तपाईँलाई प्रब्लम सल्भिङ क्या कुनै पनि समस्या आयो भने त्यसलाई तेसल, चाहिँ कसरी समाधान गर्ने भनेर चाहिँ एउटा स्ट्रक्चर प्रब्लम सल्भिङको टेक्निकरीका बताचु पे हम समस्या के हो तो चिल समस्या के, समस्या के समस्या समस्या हो त कहिले त हामीलाई धेरै समस्याहरू भइरहेको हुन्छ केले हामीलाई दुःख दिएको छ नै थाहा हुँदैन त्यसलाई शान्त भएर बस्ने कुन समस्याले चाहिँ बढी मलाई दुःख दिइराखेको हो त त्यसलाई एक नम्बरमा चाहिँ प्रायोरिटी दिने र अब त्योभन्दा अरू सहायक समस्याहरू पनि हुन्छ बिस्तारै त्यही ढङ्गले चाहिँ तिनीहरूलाई पनि समाधान गर्दै जाने कोसिस गर्ने प्रब्लम के हो भनेरै पत्ता लगाउनु पर्यो फर्स्टमा समस्या के हो भनेर नै पत्ता लगाउनु पर्यो त्यसपछि जब समस्या पत्ता लाग्छ त्यसपछि अब त्यसलाई कसरी समाधान गर्ने त धेरै त्यसको चाहिँ सोलुसनहरू खोज्नु पर्यो यो यो गर्दाखेरि राम्रो हुन्छ कि अर्को गर्दाखेरि राम्रो हुन्छ कि धेरै समा त्यसलाई चाहिँ समाधान गर्ने सोल्युसनहरू निकाल्नु पऱ्यो यो सोलुसनहरू निकाल्दाखेरि चाहिँ तपाईँले चाहिँ अरूहरूसँग मद्दत लिन पनि सक्नुहुन्छ जो अलि जाने बुझेको मान्छेहरू हुन्छ उनीहरूसँग मद्दत लिन सक्नुहुन्छ जुन तपाईँले आफूलाई ट्रस्ट गर्ने मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यसमा राख्न चाहनु सक्नुहुन्छ आफ्नै पनि ब्रेन स्ट्रम गर्न सक्नुहुन्छ होइन दिमागलाई खियाएर चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ धेरै सल्युसनहरू निकाल्नुहोस् र प्रत्येक सल्युसनलाई स चाहिँ तपाईँले फाइदा बेफाइदा हेर्नुहोस् अर्को चा, थर्डमा चाहिँ र जुन सल्युसनहरूबाट चाहिँ तपाईँले धेरै फाइदा पाउनुहुन्छ त्यो चिजहरूलाई चाहिँ तपाईँले काममा चाहिँ लगाउनु पर्यो त्यो प्रब्लम जुन समस्या छ कोर समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि चाहिँ त्यो टेक्निक चाहिँ त्यहाँ लगाउनु पऱ्यो फाइदा धेरै जुनमा छ त्यो चाहिँ लिनु पर्यो र फाइदा हेरेर तपाईँले गरेको कामहरूको चाहिँ इभ्यालुएसन गर्नुहोस् राम्रो भयो कि भएन सक्सेस भयो कि भएन तपाईँलाई फाइदा भयो कि भएन भनेर इभ्यालुएसन गर्नुहोस् र अब धेरै जसो हो चाहिँ त्यो तपाईँलाई फाइदा नै हुन्छ किनभने तपाईँले धेरै आफ्नो पनि दिमाग लगाउनु भएको छ अरू जान्ने बुझेको मान्छेहरूसँग पनि हेल्प लिनुभएको छ उनीहरूले पनि आइडिया दिएको छ होइन त्यो गर्दाखेरि चाहिँ के हुने रहेछ यो चाहिँ मोर पावरफुल हुँदो रहेछ क्या पावरफुल तपाईँको समस्या सजिलैसँग समाधान हुने रहेछ हजुर यति रोचक र जानकारीमूलक टिपलाई धेरै धेरै धन्यवाद आजको टिपले तपाईँलाई मद्दत गर्छ भन्ने आशा राख्दछु नर्मदाजी आज का हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई साइक विज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद यहाँहरूलाई पनि मलाई यहाँ बोलाएर यति सहयोग गर्ने मौका दिनुभयो मेरो आफ्नो आफूलाई लागेको कुराहरू राख्ने मौका दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद हजुर साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी सभा पाँचदेखि छ बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै पनि बेला टिपाउन सक्नुहुन्छ हामी हरेक महिनाको दुई पटक हामी यसै गरी एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ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 हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट साइक विज्ञानमा फलो गर्न पनि सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटालाई आफ्नो अमूल्य समय र विचारको लागि विशेष धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने आजलाई साथी सुजन श्रेष्ठका साथ म कृपा सिगदेल सो so, नमस्कार